पञ्चदश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि तहाँ उपरान्त पार्वतीले श्री स्वस्तानी परमेश्वरीको प्रसाद आठ रोटी आठ अक्षता आठ बेली आठ यज्ञोप पवित आठ पान आठ खुट्का सुपारी सगुन समेत ल्याई हे स्वामी अब मेरो तपस्या पूर्ण भयो केटाकेटीदेखि हजुरलाई धाइरहेकी थिएँ आज पाएँ भने महादेवका हातमा चढाई साष्टाङ्ग प्रणाम गरी हे आदि पुरुष श्री स्वस्थानी परमेश्वरका व्रतका प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ फेरि पनि केही विन्ती गर्छु चन, चन, यो ब्रह्माण्ड संसारमा कोही दुःखी छन् कोही दरिद्र छन् कोही पापी छन् कसैका सन्तान छैनन् कसैका स्त्री छैनन् कसैका पुरुष छैनन् यो व्रत प्रकाश गरिदिए सबैको उद्धार होला यति पार्वतीले भनेको वचन सुनी महादेव आज्ञा गर्नुहुन्छ हे पार्वती धन्य तिमी दुःखी दरिद्रीका उप तिमीलाई यस्तो दया भएपछि उपाय बताउँछु सुन भनी उपाय बताउन लाग्नुभयो पहिले अश्वत्थमा ऋषिलाई डाकी र सातल पातालमा पठाउ उहाँ उनले प्रकाश गरिदेनन् यति महादेवले आज्ञा गरेपछि पार्वतीले हवस् भनी अश्वत्मा ऋषिलाई डाक्न पठाइन् अश्वत्थमा ऋषि आएर महादेव पार्वतीलाई प्रणाम गरी हे भवानी शङ्कर मलाई के कामले डाक्नुभयो सो आज्ञा गर्नुहोस् भनी भने यति अश्वत्थामाका वचन सुनि पार्वती आज्ञा गर्छन् यी अश्वत्थामा ऋषि तिमी रसातल पातालमा जाऊ उहाँ जो दुखी छन् जो पापी छन् जो दरिद्र छन् जसका स्त्री छैनन् जसका सन्तान छैनन् तिनलाई यस्ता विधिले श्री स्वस्थानी परमेश्वरीको व्रत गराउ र उद्धार हुनन् भनी विष्णुले आफूलाई बताए व्रत विधि बताइन् जाऊ भनी बिदा दिइन् यति पार्वतीले आज्ञा गरेको सुनि अस्वत्तामा अति खुसी भई हवस् पनि महादेव र पार्वतीलाई साष्ट्राङ्ग प्रणाम गरी र सातल पातालमा गए तहाँ उपरान्त एक दिन महादेवले पार्वती खत्तिकी चतुरी रहेछन् हेर्नु पर्यो भने आफू कसैले नदेख्ने ठाउँमा लुट्न गए महादेवलाई पार्वतीले नदेखि यताउति खोजी हिँडिन् खोजी हिँड्न लागिन् पाउन सकिनन् र अति चित्त आकुल गरी भिलाप गर्न लागिन् फेरि कता जानुभयो भने अनेक ठाउँमा खोज्दा लुकिरहेका महादेवलाई फेला पारिन् र भनिन् हे ईश्वर तपाईँले किन मलाई छली लुक्न जानुभयो म सुन्दरी भइनँ कि मनपरेन र कि कि किन मलाई छाडी अन्त लुक्न जानुभयो यस्ता तरहसँग पार्वतीले भनेको वचन सुनी केही नबोली मनमा भन्न लागे यी पार्वतीले मलाई यसै छाड्ने भएनन् रूप फेरि अर्कै रूप लि वन विहार गर्न जानु पर्यो भने तहाँदेखि अन्तर्ध्यान भई श्लेषमान्तक वनमा एक्लै गई किराँतीको रूप लि वनमा शिकार गर्दै हिँड्न लागे महादेवलाई पार्वतीले फेरि देखिनन् र मनमा साह्रै दुःख मानि महादेवले मलाई किन छल्नुभयो भने मनमा सन्देह ध्यान दृष्टिले विचार गरी हेरिन् तब महादेवले किराँतीको रूपधारी श्लेषमान्तक वनमा शिकार खेली हिँडेका थाहा थाहा पाइन् र पार्वतीले महादेवलाई छकाउनका निमित्त अत्यन्त राम्ररी हाउ भाव कटाक्षले युक्त भई श्लेषमान्तक वनमा गई ठुलो वृक्षका छायामा आइ बसिरहेव पनि वन वन तहाँ आइपुगे किरातिनी रूप पार्वतीलाई देखि मोह भई सोध्न लागे ए सुन्दरी तिमी को हौ देवकन्या हो कि यक्षकन्या हो कि नागकन्या हो, हो अथवा अप्सरा हौ कि मैले हेर्दा त यो ब्रह्माण्ड संसारमा तिमी जस्ती सुन्दरी हुन दुर्लभ छ फेरि एक्लै यो वनका बिचमा किन आइबसिरह्यौ तिमीलाई डर पनि लाग्दैन कि अघोर वनमा वनजन्तु बाघ हात्तीको भए पनि खत्ती नमानी निर्धक्कसँग बसेकी यो कुराको वृत्तान्त मलाई कहु यति किराती रूप श्री महादेवले आज्ञा भएको सुनि किरातीनी रूप पार्वतीले श्री महादेव यिनै हुन् भनी चिनी मनमनले दण्डवत गरिन् श्री महादेव कस्ता तरसँग आएका थिए भने बायाँ हातमा धनु लिएका दाहिने हातमा त्रिशूल लिएका सर राख्ने ठोक्रोको ठोक्रो कानमा राखेका सर्पका गहना लगाएका महाभयङ्कर मूर्ति भएका यस्ता किराती रूप महादेवलाई श्री पार्वतीले भन्न लागिन् एक किराँत म यहाँ बसेकी धेरै वर्ष भयो किरातीनी हुनाले बाघ हात्तीको डर पनि मलाई केही लाग्दैन तपस्या गरिबसेकी छु भनिन् यस्ता तरहसँग दुई स्त्री पुरुषको अनेक कुराकानी हुँदैमा सास पर्यो र किराँती रूप श्री महादेव आज्ञा गर्छन् हे सुन्दरी तिमी पनि एक्लै छौ म पनि एक्लै छु हामी दुवैजना यहीँ बास बसौ। यति महादेवको वचन सुनि श्री पार्वती बन्छन् यही किराँत तिमी लोग्ने मानिस म स्वास्ने मानिस एक्लै यस्तो वनका बिच कोही नभएका ठाउँमा कसरी एकै ठाउँमा बास बसौँ लोग्ने मानिसको धर्म हुँदैन राम्री स्वास्नी देखेपछि घर आमा बाबु सब बिर्सन्छन् तसर्थ एक ठाउँमा बास नबसौँ यो ये कुरा नगर यति रूप पार्वतीको वचन सुनी किराँती रूप महादेवले हे सुन्दरी यस कुरामा केही सन्देह नगर भने दुई स्त्री पुरुषले त्यस वृक्षको मुनि बास गरे यस्ता तरहसँग केही दिन बित्यो र पार्वतीका मनमा यसै बसी कति निर्वाह गर्ने हो यी भोलानाथ त सधैँ बसेर पनि भुक्तान गर्न सक्छन् अब केही जुक्ति गर्नु पर्यो भनी मनमा विचार गरी महादेवलाई छली आकाशवाणी भए जय गरी भन्न लागिन। हे ईश्वर तपाईले याद नराख्दा हामी ब्रह्मा विष्णु इन्द्रादिहरू सबैले साहे दुःख पायौँ यसै बस्नुभयो भने हाम्रो उद्धार को गर्ला हे करुणामय हे वृषभद्वज कैलासको चर्चा गरी हाम्रो उद्धार गरी रक्षा गर भन्ने यस्तो आकाशवाणी भएको सुन्दा अनि महादेवले यो कसका उपर भनेको हो म यहाँ आएको त कसैले देखेको छैन भने यताउता हेर्दा केही पत्ता पाउन सकेनन् र देवताहरूले भने हुन भनी चुप लागे किरातिनी रूप पार्वतीलाई नदेखि खोज्न लागे तब पार्वतीले पनि केही थाहा नपाए जहीँ गरी फलफुल टिपी खान लागेकी थिइन् किराँत रूप श्री महादेव तहाँ पुगी हे सुन्दरी तिमी खोज्ता कहीं पा सकिन कहाँ गएकौ भा कितीनी पार्वती भे किरात भोक लग्दा कंदमूल खोजना गएकू कहीं गएकनी रह पूर्ण चंद्रभंदापनी अतिराम्री पार्वती देखी चित्त चंचल भई काम के पीड़ा करनीरू पार्वती सत्त न जाएला किरातीनीरूप पार्वती बच्चि हे किरात तिमी कस्व तिम्रो धर्म यही हो मैले त महादेव बाइक अरू स्वामी तुल्याउने छैन भने प्रतिज्ञा गरी यही वनमा आई उनै श्री महादेवको तपस्या गरी बसेकी छु तिमीले त्यसो गरे तिमीलाई शराब गरी म आत्महत्या गरी छु। यति किरातिनी रूप पार्वतीका वचन सुने किरात रूप महादेवले हे सुन्दरी तिमी त्यसो भने उनै महादेव म मा हुँ वनविहार गर्न मन लाग्दा वन विहार गर्न आएको हुँ नपत्याए आए हेर भने ज्योतिरूप धारी दर्शन दिए तब किरातिनी रूप पार्वतीले मनमा आनन्द गरी पाहुना धन्यवाद गरी बिन्ती गर्न लागिन् ए ईश्वर उसो भए कन्यादान मेरा बाबु महतारी हिन्नु हिँड्नुहोस् भन्दा लौ भनी किरातिनी पार्वतीका पछि लागि महादेव गए जाँदा जाँदा हिमालय पर्वतका घरमा पुगे तब महादेवले थाहा पाए पार्वती पोरै छन् मलाई छल गरी आफ्ना बाबा महतारी छेउ ल्याइन् अब म कसो गरू भनी लाजमानी अन्तर्धान भई किरातेश्वर शिवलिङ्ग भई श्लेष्मान्तक वनका उत्तर भागमा गई बसिरहे फेरि महादेवलाई नदेखि पार्वतीले अति विलाप गरी ध्यान दृष्टिले विचार गरिन् किराँतेश्वर शिवलिङ्ग भइरहेको चाल पाइ पार्वतीले बागवतीमा नित्य स्नान गरी किराँतेश्वर शिवलिङ्गको ध्यान गरी वस्त्र पहिराई धूप दीप नैवेद्य चढाई पूजा गरी तपस्या गरिन् पार्वतीले स्नान गरेको हुनाले त्यस ठाउँको नाउँ गौरी भयो जो मनुष्य गौरीघाटमा स्नान गरी किराँतेश्वर शिवलिङ्गको दर्शन गर्ला यसका सब दुःखनाश होला लक्ष्मी वृद्धि होला यस लोकमा सुख सम्पत्ति पाइ परलोकमा कैलाश पद पाउला हे अगस्त्य मुनि भनी कुमारले आज्ञा गरे तहाँ उपरान्त यस्तै तरसँग नित्य पार्वतीले तपस्या गरेको देखि महादेव प्रसन्न भई हैसाइलो मुख गरी आफ्नो स्वरूप दर्शन दिए अब त्यस वखतमा पार्वतीले मनमा हर्ष भई पामा परि दण्डवत्तरी अञ्जली बाँधि विन्ती गर्न लागिन् हे ईश्वर हजुरले किन मलाई यस्ता तरहसँग दुःख दिनुभयो म हजुरको मनपरेन कि अनेक तरहसँग बिस्मात गरेको सुनि महादेव बहुत खुसी भई पार्वतीलाई अंकमाल गरी आफ्ना काखमा लिए तहाँदेखि अन्तर्दान भई हिमालय पर्वतका घर गर गए यस्ता तरहसँग महादेव पार्वती आएकोदेखि हिमालय पर्वतले अत्यन्त खुसी भई पुष्पुष्टि गरी आसनमा बसाले चौरासी पाकवान तयार गरी भोजन गराए तहाँ दुई चार दिन बसी महादेवले पार्वती छेउ आज्ञा गरे हे पार्वती धेरै दिन भयो कैलाश कैलाश शून्य भएको छ अब यहाँ बसी के गर्नु छ कैलाश जाउँ तेरा बाबा महतारी छेउ विदा हुनुपर्छ भने दुवै स्त्री पुरुष मिलिगए र महादेवले हिमालयसँग आज्ञा गरे कि हे पिता धेरै दिनदेखि सतीदेवी मर्नाले कैलाश शून्य छ अब तपाईँले आज्ञा दिए कैलाश जाँदो हुँ महादेवले पिता भनी यस्तो वचन बोलेको सुनि हिमालय पर्वतले बहुत सन्तोष भई महादेव बिन्ती गरे हे त्रैलोक्यनाथ सम्पूर्ण देवताका पिताम यस्ता तपाईँले अज्ञानीले भने झैँ मलाई मोहले छोपे हे पिता भन्नुभयो मेरो सबपूर्ण अज्ञान नाश गरे ज्ञान दिनुहोस् सदा तपाईँका भक्तिमा मेरो चित्त लागोस् हे शशि शेखर पहिले पूजा गरौँ भने महादेव पार्वतीलाई नाना वस्त्र अलंकार पहिराई सिंहासनमा बसाली सोडशो उपचारले पूजा गरी भोजन गराई स्तुति गर्न लागे हे भगवान शङ्कर जस्तै लक्ष्मीनारायणले समुद्रका घरमा गई बसेमा समुद्रलाई आनन्द भए त्यस्तै तपाईँ दुई स्त्री पुरुष मेरा घरमा राज गर्नाले मलाई आनन्द भयो हे जगदीश्वर तपाईँ कस्ता भने आफ्ना मायाले ब्रह्माण्ड संसार व्यापित बसने यस्ता तपाईँलाई शास्त्राङ्ग कोटि नमस्कार फेरी समुद्र मथन गर्दा कालोकोट बिष निस्कियो र संसार दग्ध हुन लाग्यो त्यो बिष कण्ठमा राखी रक्षा गर्नु हो र निलकण्ठ भन्ने नाम रह्यो यस्ता तपाईँलाई कोटिकोटि नमस्कार गर्छु हे विश्वम्भर फेरि आफैले सृष्टि गरी आफैले सम्हार गर्ने यस्ता तपाईँलाई कोटिकोटि नमस्कार हे परब्रह्म फेरि त्रिपुरासुर दैत्यलाई मार्दा तपाईँको सामग्री कस्तो थियो भने पृथ्वी नै रथ चतुर्वेद घोडा चन्द्र सूर्य रथका पाङ्रा ब्रह्मा सारथी सुमेरु पर्वत धनु शेषनाग धनुको ताँदो विष्णु बाण गरी मार्ने यस्ता तपाईँलाई कोटिकोटि नमस्कार हे युगेश्वर ब्रह्मा पनि तपाईँ स्थर पनि तपाईँ जङ्गम पनि तपाईँ यमका यम पनि तपाईँ नारायण पनि तपाईँ सत्वरजतम त्रिगुण पनि तपाईँ मृत्यु पनि तपाईँ कालका काल पनि तपाईँ गुणका गुण पनि तपाईँ देवताका देवता पनि तपाईँ अनाथका नाथ पनि तपाईँ विश्वरूप मूर्ति पनि तपाईँ अन्त्य नभएका पनि तपाईँ अष्टवशु पनि तपाईँ द्वादशादित्य पनि तपाईँ दिल पनि तपाईँ ब्रह्माण्ड संसारमा सम्पूर्ण प्राणीका हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेका पनि तपाईँ हे विषभज तपाईँको महिमा वर्णन गर्न चतुर्मुख ब्रह्माको पनि सामर्थ्य छैन हजार जिब्रा भएका शेषनागको पनि गम छैन मेरो कसै होला यस्ता हिमालय पर्वतले नाना स्तुति गरेको सुनि महादेव सन्तोष भई हँस्याइलो मुख गरी हे पर्वतराज तिम्रो भक्तिदेखि म सन्तोष भएँ तदा मेरो बक्तिमा चित्त लगाई कैलाश पद पाए अब हामी जान्छौँ भने हिमालय पर्वत र मेनका छेउ बिदावै वृषभमा चढी पार्वतीलाई काखमा लिई कैलाश पर्वतमा गई पार्थगणसहित गई आनन्दले रहे इतिश्री स्कन्दपुराडे केदारखण्डे माघ कुमार अगस्त्य सम्वादे श्री स्वस्थनी परमेश्वरी व्रत कथायाम श्री पार्वती कैलाश प्रवेशो नाम पञ्चदशोध्याय